श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको कर्णाली ब्लोज उपन्यास लिएर आएका छौं यो उपन्यासको दोस्रो श्रृङ्खलासम्म हामीले गएको मंगलबार सुन्यौं आजको मंगलबार यसको तेस्रो श्रृङ्खला अब वाचन शुरू हुन्छ पृष्ठ एकचालिसबाट यता मर ममता दिदी घोसे मुन्टो लाएर बाहिर निस्किन् आमा छेउ गएर थपक्क उभिन् धागाले एकचुल्टो बनाएर बाधेको कपाल समाउँदै आमाले जोडले पछारिने गरी अँधारोमा धकेरिदिन् फेरि यहाँ आएस् भने बैरी पनि जिन्दिनस् ममता दिदीकी आमाले आँटीतिर हेरिन् बा उभिनु भएको थियो उनले थुथु गर्दै आँगनमा थुकिदिन् केटाकेटी हुन् कुरा बुझ्दैनन् बाले भन्नुभयो यहाँ आउँदा के भयो त तिम्रा कुरा पनि हामीले बुझेका छौँ ममता दिदीकी आमाको सास बढ्यो बा फेरि केही बोल्नु भएन ममता दिदी सुक्ख सुक्का गर्दै थिइन् आमा छैनले कुम समाउँदै हुत्याइन् फेरि आइस भने काँटि नै मर्दिन्छु धर्मराउँदै ममता दिदी अँध्यारोमा हराइन् अघिअघि ममता दिदीलाई लगाएर उनका बा आमा पछि लागे डुम्रीको मन्दिरबाट मैले आँटीतिर हेरेँ बा उभिएकै हुनुहुन्थ्यो एकछिनपछि पलङमा बस्नु आमा फत आउँदै भित्र छिर्नुभयो मैले पार्वती दिदीको सुक्क सुने उनी पनि भित्र गएन् म त्यहीँ रहेँ एकछिनपछि मैले देखेँ ममता दिदीका बाको हातमा झुन्डिएको लाल्टिन जुनकिरी जस्तो भयो यता भने अघि डुम्रीको रुख उक्लिएको जुनकिरी ताराझैँ तल खसेँ त्यसको भोलिपल्टदेखि ममता दिदी स्कुल आएनन् त्यस दिनपछि पार्वती दिदीले धेरै खोजिन् ममता दिदी कतै भेटिनन् चन्द्रेर म लुकी उनको घरमा गएका थियौँ घरमा पनि थिइनन् एक बाले पार्वती दिदीलाई सोध्नुभएको थियो ममता घरमा छैनन् दिदीको घरमा गएछ कति हेला गरेका हुन् तिनलाई आमाले भन्नुभयो आफ्ना सन्तानलाई त कसैले पनि यसरी हेला गर्दैन बा बोल्नु भएन ती त आमा भन्नु मात्रै हुन् ममता जन्मेपछि गाउँभरि छोरी भयो भन्दै रुँदै हिँडेकी हुन् बहिनी भनेर दिदीले पाले भने त हो नत्र ममताले दुःख पाउँछन् हुन् दे बल्ल बा बोल्नुभयो बो। पढ्नमा तेज छिन् ममता के पढ्नु तला आमाले अहिलेदेखि बेहुलो खोजिदिनु थालेकी छिन् त्यसपछि कैयौँ दिन ममता दिदीको कुरा हाम्रो घरमा भएन आज भने ममता दिदी फर्केकी छन् ममता दिदी मक्ख पर्दै माइला बिनाजुको कुरा सुनाइरहेकी थिइन् त्यसैले रहेछ पार्वती दिदी हाँसेको ममता दिदी म हाँसेँ सन्चै छौ अँ बल्ल उठे थारू पार्वती दिदीले मुख बिगारिन् मुख धुनु छैन छि म हिस्सा हाँस्दै अगेना छेउ टुक्रुको बसेँ दिदीले चियाको फ्राइबिन अगेनामा राखिन् मैले कर्के नजरले हेरेँ ममता दिदीले म्याक्सी लगाएकी थिइन् गुलाबको हरियो बुट्टा भएको कपडाबाट बास्न आइरहेको थियो नयाँ कपडाको जस्तो मंत्र दीदी को कपाल में रिवन थे उनको एक चोल्टो कपाल भूंसम सलक्क पड़े थी ठा मंत्र दीदी ने लजाते बनीं सात कक्षा पास भैया माला बिनाजुले पढ़ाशु भलमारी खोतल खातल पार्द नागरिकता देखें नागरिकता काफी को पन्ना जस्ते लमो थी नागरिकता को फोटो में बाे टोपी लाने तर बा जुंगा थे मैं जुंगा खूब मन त्यसैले दिनभर लगाएर बाको जुङ्गा बनाइदिएँ यहाँ आमा आँगनमा थिएँ बाले बोलाउनु भयो बा। म आँटीमा उक्लिएँ लौजा थरथर कापिरहेको बाको हातमा नागरिकता थियो नागरिकता देख्ने बित्तिकै मेरो होस उड्यो हो। यसमा जुङ्गा तैँले बनाएको होस् मेरो सास बढ्यो म चुपचाप उभिरहेँ चाहिने नचाहिने काम गर्छस् मैले घुटुक थुप अचानक बाको हातकेलाई मेरा गालामा बजारिए म थुचुक्क बसेँ फेरि बाले घुचुपमा मुर्ति बजार्नुभयो बरबरी आँसु झारेँ तर मैले चुइक्क आवाज निकालिनँ जति माया गरेँ उति मातिन्छ बा हतारिँदै भित्र बस्नुभयो भित्रबाट रस्सी ल्याएर भन्नुभयो पक्तलाई बाँधेर गोठमा लडाउँछु रस्सी देखेर मेरो हम्सले ठाउँ छोड्यो नाइ बा मैले हिक्का गर्दै हात छोडेँ अब यस्तो गर्दिनँ बाले एकछिन निहालेर मलाई हेर्नुभयो मैले हिक्का हिक्क गरिरहेँ बा थ्याच्छ पलङ बस्नुभयो जब म अबेरसम्म रोएर भान्सा झरुँ आमा मलाई देखेर जुरुक्क उठ्नुभयो त्यति पनि छक्क पऱ्यो कसले पिट्यो गाला सुन्निने गरी आमाको अनुहार अध्यारो थियो म बेसमारी रोएँ नाकबाट पातलो सिँगान बगे। कसले पिट्यो भन् त्यसका हात नमाचेर बाले आमा दगुर्दै आँगनमा निस्कनु भयो ते हेर्दै छिचाउनु किन हो यसरी पुटेको शुद्धि कहाँ हरायो बाले के भन्नुभयो आमा हतारिँदै आँटी उक्लिनु भयो दिदी म मेरो कपाल सुम्सुमाइन् एकैछिनमा आमा भान्सामा आइपुग्नुभयो मेरो गाला सुम्सु मध्ये भन्नुभयो तँ यस्तै नचाहिने गर्छस् अनि नपिटेर के गर्नु तेरको नागरिकता बिग्रियो तैँले बालाई खुब दुःख दिइस् छोरा मैले हिक्का रोकिए बिगारिहालिस् भइगयो आमाले मेरो आँसु पुसिदिनुभयो अब फेरि यस्तो गर्छस् नाइ त्यसरात जब म बिउजिन्थेँ आफूले बिगारिदिएको नागरिकताको सम्झना आउँथ्यो भोलिपल्टदेखि आमाले बाकस र आलमारीमा तालो लगाउन थाल्नुभयो मैले कसम खाएँ अब यस्तो गर्दिनँ तर केही दिनमै मेरो कसम कता गएको कता मैले रात दिन गरेर आफ्ना किताबका फोटाहरूमा जुङ्गा बनाएँ कसैका घोप्टा कसैका चुच्चामाथि उक्लिएका कसैका जेरिझैँ चुच्चा बटारिएका भोलिपल्ट स्कुलबाट फर्काँदै गर्दा चन्द्रलाई देखाउँदा ऊ मरिमरी हाँसेको थियो दिन दिदीको छ चाक कक्षाको महेन्द्रमाला भेटेपछि मेरो हात सक्सकै हाले छड्के अनुहार लगाएको चस्मावाल मानिसको अनुहारमा मुसु मुसु हाँस्दै रातो साइन पेनले जुङ्गा थपिदिए चुच्चो माथितिर उक्लिएको फेद भने छ धर्का जति मोटो आमा फेरि यसले मेरो किताबमा जुङ्गा बनाइदिएछ दिदी खुट्टा बजार्दै आँगनमा जरिन् आमा पिँढीमा बसेर चामलले खन्दै हुनुहुन्थ्यो पख राजाको फोटामा जुङ्गा बनाउँछस् किताब हेर्दै आमाले धम्काउनु अब तँलाई पुलिसले लैजान्छ मेरो अनुहार कालो निलो भयो म अमौरी खोलातिर दगुरेँ बाटोमा चन्द्रे भेट्यो कहाँजना चन्द्र कराउँदै लाग्यो अमरी खोलामा भागिरामलाई गोठालाहरूले घेरेका थिए म खोलातिर दगोरेर माथि बाटोबाट नदेखिने गरी किनारमा लुकेर बसेँ किन भागेको भन्दै चन्द्र छेउ आएर बस्यो अब मलाई पुलिसले लैजान्छ मैले काँपेको का आवासमा भने मैले राजाका जुङ्गा बनाइदिएँ चन्द्रले मलाई तरसाँदै हेऱ्यो साँझ घर फर्काँदा बा आइसक्नु भएको थियो बाहिर उभिरहेँ है किन बाहिर लुक्या छस् आमाले थाहा पाउनुभएछ भित्र आइज आज फेरि बाले पिट्नुहुन्छ भनेर तर्साँदै भान्सामा छिरेँ बा आँखा चिनेर बसिरहनु भएको थियो मतिर हेर्नु पनि भएँ पछि मैले थाहा पाएँ किताबमा बाले गाता लगाइदिनु भएछ केही महिना म शान्त रहेँ तर के गर्नु म घरमा एक्लै भएँ आमा धान लिएर मिल जानुभएको थियो थारु गाउँ त्यसको टुकटुक आवाज हाम्रो घरसम्म पनि आइरहेको थियो ममता दिदी र दिदी नुहाउन कुवामा गएका थिए म मा घरको माथिल्लो तलामा थिएँ पढ्न मन थिएन आकाशलाई बादलले ढाकेको थियो मलाई दिग्दारीले घरका कुना कुना चारे बाकस र आलमारी खोतल खातल पार्नमा लाग्यो तर सबैमा ताला झुन्डेका थिए के गरौँ दिदीको ओछ्यानको सिरानमा औषधिको ठूलो कार्टुन देखे जसभित्र सन्तोषी माताको फोटो थियो सन्तोषी माता थिइन् सुरिलो नाक र राता ओठ भएकी टेकापुरबाट भिडियोमा जयसन्तोषीमा फिल्म हेरेर आएपछि दिदी सन्तोषी माता भक्त भएकी थिइन् दिदीले खाली कार्टुनभित्र सन्तोषी माताको फोटो टाँसेर मन्दिर बनाएकी थिइन् साँच पऱ्यो कि दिदी धुपबालेर घन्टी बजाउँथिन् मन्त्र गुनगुनाएजै गर्थिन् त्यो सबै देखेर बा मुसो मुसो हाँस्नुहुन्थ्यो म मन्दिर छेउ पुगेँ एकपल्ट फोटो लगाइदिएर हेरेँ सन्तोषी माताको ओठ र नाक बिचको खाली देख्ने बित्तिकै मेरो हात सक्सकाउन थाले था मैले दिदीको सिरान लिएर रातो साइनपेन पनि भेटिहालेँ फोटोतिर बढाउँदा हात एकछिन काँपेँ डर लाग्यो भगवान् न हुन् के थाहा श्राप दिन्छन् कि जे पर्ला पर्ला मेरो हात सन्तोषी माताको ओठसम्म पुगेँ मैले ओठ र नाकको बिचमा पहिले रातो धर्को ताने जुङ्गा बन्दै गयो जुङ्गा अलि तल झरेर माथि बटारिएर जेरिझैँ फनफनी जेलिए अब पो तयार भयो नयाँ चित्र अब सन्तोषी माता सन्तोषी बा भएन मैले फोटोमाथि लेखिदिएँ सन्तोषी बा बाले किसकेपछि आफ्नै बाको बाँकिसकेपछि आफ्नै बाको सम्झना आयो अर्को लाइन थपिदिए हर्ष बहादुर साजा खाना खानु अघि दिदी पूजा गर्न मन्दिर गइन् म आँटीमा बाहिरपट्टि बसेर पढे झैँ गरिरहेको थिएँ बा भर्खरै आएकाले सुस्ताइरहनु भएको थियो बा दिदी भित्रबाट रुन्ची अनुहार लाएर आइन् यसले फोटो बिगारिदियो बा जुरुको उठ्नुभयो मेरो हात ट्याप्पस मात्र भित्र घिसार्नुभयो अब मैले फेरि मुर्की खाने भएँ म थोरथुर कापेँ बाले मन्दिरतिर निहाल्नुभयो जहाँ लेखेको थियो सन्तोषी बा हर्षबहादुर म गोदाई खाने तयारीमा बसेँ तर बाले त खिस्सा हाँस्दै भन्नुभयो द्यात म लाजले खुत्रोकै भएँ साढे एक बजीतिर बा फेरि बेडमा बटालिनुभयो आँखा पनि फुस्रा भए बेड भूकम्प आए चाहिँ हल्लियो नसामा घोपिएको सलाइनको पाइपमा पानी तप्किन छाड्यो सियो हल्लिँदा रगत सर र पाइपतिर उक्लियो मैले बागो हल्लिरहेको नाडी च्याप्प समाएँ के भयो फेरि लठ्ठिएका आँखा बोकेर आमा जुरुको उठ्नुभयो बेडतिर उत्तिनुभयो बाको सास बढेको थियो निधारभरि चिटचिट पसिनै पसिन बाका कलेटी परेका ओठहरू बिचबाट हुरी चल्यो मेरा नाक का पोरा भ्र औषधी र बाको सास को गंध ठोको ठैक्क सड़े मछा को गंध जस्त म रंथनी बाका तालू का नशा फेरी बौलाने बाहारो छटपटन भो तेसो प्रहार में नछिनालि खसी जस्त हु पानी के घर का सब भित्ता स्वाद का आए चाहें आमा मीरिह बन काँ च्याल महड़ आएं आमाले कंदई दुबे कान च्याप्भ बाने होत् बल लगा टाउ को दुखियो थियो, आंखा ट्वाल पार टाउ को हलान भो मैं दाया हाथ के लिए बा को निधार में राखे तालू बा उच्ची ट्यूँला बटारिक नशा थीस्सा अगुर्टा झाई ताजा थे टाउ को रापीट हो ब्रूसेट ब्रुसेट बा बर्बर आने ब्रुसेट देव मै बा का आंखा का छेपेप आंसू रसाए गद्रेन गुद्रुंग सुनेर नर्साई उ बेसमारी हाई सोदी के भो भाव को चड़क्यो अरे आमा याचन करूसेट भू अगी दिएको छिनमा खान दिनु हुँदैन नर्सले सलाइन सलाइनका पाइपमा माथि सरिरहेको रगत देखेर नाडीतिर झुक्दै भने रियाक्सन हुन्छ उसले बाको नाडी सुन सुमाई माथि सरेको रगत एकैछिनमा तल झऱ्यो मैले बाको निधार फेरि छामे नसाहारो अलिक शान्त भएका थिए बा माथि उत्तिन छाड्नुभयो सरक सरक नर्स गई सरक आई ड्रयर खोली एउटा सिरिन्ज समाई औषधि भरि सिरिन्जको टुप्पोमा प्याट्ट प्याट हिर्काई टक्क मैले निधारतिर बढिरहेका बाको हात चाप्प समाएँ बाबुलाई माथिसम्म बटारिदिँदै हात बेडतिर छ्यापेँ नर्सले सिरिन्ज गोपी जेकी गोपेको ठाउँमा रुई लगाएर हल्लाइ र भनी एकछिनमा ठिक हुन्छ करिब पन्ध्र मिनटपछि बाले आँखा चिम्लिनु भयो निधार चिसो हुँदै गयो अनुहारमा पीडा थिएन बाढी पछिको खोला जस्तो बाको अनुहार शान्त भयो आमाले बेडमा थ्याच्छ थछारिएर खुइए सुस्केर हार्नुभयो अरू बेडका कुरुवाले सबै हेरिरहेका रहेछन् ती पनि टाउको छातीतिर झुन्ड्याउँदै शान्त भए अब त सुत आमाले भन्नुभयो था क्या होला ए उठ आमाको आवाज मधुरो थियो नेद्राले लट्ठिएका आँखा उब्रिएनन् कानका जालीभरि सरूको का आवाज चलभरायो एक्कासी सारा ज्यान हल्लियो ज्वाट्टा आँखा उकारे मेरो अनुहारमाथि आमाको अनुहार झुन्डिएको थियो छेउको ज्यालबाट मधुरो उज्यालोभित्र पसिरहेको थियो बिहान पो भएछ म बिरामी चाहिँ बेडमा टोक्रुका बसेँ बाला हेराइ त म एकछिन बाहिर जान्छु आमा अनिद्राले रातता भएका आँखा मिस्दै बाहिर जानुभयो वार्डका सबै कुरा भ्युजेका थिए ती झुकेर बिरामीलाई केही सोधिरहेका थिए बिरामीका उठ बिस्तारै काँपिरहेका थिए भो बाला निधाउनै दिऊ मैले उठाइन यसपालि भने बाको निद्रामा हल्ली दायाँ गोडा पनि निधाएको थियो म टुल तानेर बाछ्यौ बसेँ गहिरिएर अनुहार हेर्न थालेँ ज्या बालाका हड्डी बढेछन् हतार हतार जग गिलास रोटा बोकर कुरुआ बास्किए फर्क तीन को हाथ में दूध या जूस भर जग उन निरीह बिरामी बाढ़ लगे चला झाई प्याकी प्याकी कुरुआ चमचा दूध खुआदे आग में दूध छका आईपुग्भ साफ में पौरोटी भी थी घाम चाँड़े आईसके आमा का निदारभरी बिमिरा जता पसीना थे खंग्रंग सुके आमा छेव में ठस् औषधि गना बा बिउजिनु भएको थियो तैपनि आँखा बन्द थिए आमा गाला भासिँदा अगाडितिर चुच्चिएका ओठ खोल्दै मुस्केराउनुभयो गाला मुजा परे कालीकोटका ग्राहकका लागि सधैँ मुस्काइरहने बजैको आँसुमा अब आँसु मुचिएको थियो आमाले हाँस्दा पनि रुन सुरु गरे जस्तो लाग्थ्यो भोक आमाले बाको अनुहारमा झुकेर छोप्नुभयो नाइ बाले बालक चाहिँ दायाँ बायाँ टाउको हल्लाउनु खान त पर्यो खेरि आमा कम्मरमा हात राख्दै उभिनुभयो कति दिन भयो खाको? बाले चुपचाप आँखा बन्द गरिरहनु भयो प्राण राख्न अलिकति दुध खानुहोस् के, के। मैले बेडको सिरान अलिकति उचारिदिएँ आमाले गिलासमा खनाएको दुध फुक्नुभयो बाको सिर हान्एर बस्नुभयो एकदम थकित गिलासको बिट बाका ओठमा छुवाउँदै याचना गर्नुभयो दुई गोठको त खानुस् बा आँखा पर्लक पक्लक उग्रिए बाले थर्ताएर रहेको दायाँ हातले आफ्नो अगाडिका दुईवटा नक्कली दाँत छेक्नुभयो मैले ती दाँत ड्रयरमा राखिदिएँ किकलिक किकलिक बाको रुद्रघन्टी अलियो, बाले मात्र दुई गोठको दुध नेयो दुध ओठभरि लत्पत्तियो आमाले फेरि बाको थोते मुखमा दुध हालिदिनु भयो यसपल्ट ओठको चेप, -चेप बाहिर निस्कियो रसाएको पहाडबाट पानी निस्किए चाहिँ बिचरा बा दुध पनि लिल्न सक्नुहुन्न लहरी खोकी सुरु भयो बाको काँच छटपट अनुहार रातो भयो आँखाको चेपबाट आँसु निस्कियो घाँटीका नसा तनक्क तन्किएपछि खोकी रोकियो आमाले ओठमा लथपटेको दुध खकाएर र थुक पुछिदिनु भयो बाको खानकी भयो जा तँ पनि केही खाएर आमाले मतिर हेर्नुभयो म बाहिर निस्केँ पसिना र धुलो भरिएका कपाल लट्टा परिसक्यो होलान् मलाई सुमसुमाउने आँट थिएन इमर्जेन्सी वार्डको बाहिरपट्टि मानिसहरू यताउति फन्किरहेका थिए जसको अनुहार हेरे पनि हताश हताश निराश निराश ट्वी ट्वी ट्वी, ट्वी। परबाट सारन बजाउँदै एउटा एम्बुलेन्स अस्पतालतिर आइरहेको थियो त्यो ठुलो गेटमा आइपुग्न अघि नै म गेट, गेट बाहिर उत्तिँ बाले पहिले नै फलामको डोका उारिदिएको थियो एम्बुलेन्सभित्र पसुरो शान्त भयो बाला पनि त यस्तै एम्बुलेन्सले हुर्याउँदै ल्याएको होला नि गेट छेउके होटलमा ठुलो भिड थियो त्यहीँबाट आएको पुरीको बास्नाले पेट खल्लो भयो पट्टिको लामो टेबलमा अस्पतालका विद्यार्थी लहरै बसेर खेत्किताइरहेका थिए एउटा केटो भने ठुलो र ताजा आवाजमा केही भट्टाइरहेको थियो म बिजुली होटलतिर लागेँ साउली अहिले पनि मसाला पिस्दै थिएँ म भित्र छेरेँ कुकुर सुसाइरहेको थियो धुवा पुत्ताइरहेको थियो हिजो मुरमुरीको साउजी हुने कति देखिएन के खानुहुन्छ उसले मुसु काँच्दै सोधी सेलरोटी चाङ लागेका थिए सेल र तरकारी हिजो आएको तपाईँ होइन तिनवटा सेल र आलु मटर तरकारी टेबलमा राख्दै उसले सोधी अँ को छ बिरामी बा ए कति वर्षका हुनुहुन्छ साउरीले सोधी उनासत्तरी बरा उसले दुःख देखाए हो त मेरा बाब बरा हुनुहुन्थ्यो जो भित्र अस्पतालको बेडमा छटफटाइरहनु भएको थियो बेला बेला बरबरा जसको सम्झनाले म सेल राम्रै चपाउन सकिरहेको छैन नास्ता खा फर्क पैलो स्लाइन रित टर्रो आवाज भी नर्स ने बाको नाड़ी दे अब और को नाड़ी पाइप झिग्रिंद अब अर्क वार्ड में लैजानु कता मलमलिए मा माथि तेसो तला में उसके हाथ को स्लेप पड़ी भाई रूम नंबर दुई सौ बेड नंबर तेरह म बाहर आए डोका छेव खाली बस को स्टेसर ताने बा को बेड छेल्याए आमाला हेरे तब तलब उचाल्स मैं आंट देखाएं माथि उचाल् मैं रापी रसीना भर बा को कांत तला हाथ छिराएं बाो बा सासकै बराबर आउनुभयो माथि लैजानेदेखि माथि किन म कहाँ छु तपाईँ कोलपुरमा हुनुहुन्छ अस्तिले आएको आमाले प्रुञ्ची आवाजमा सम्झाउनु अर्को बेडको कुरुवाले बालाई स्ट्रेचरमा राखिदिन सहयोग गर्यो धन्यवाद भन्ने शुद्धि पनि रहेन म स्ट्रेचर सिरानतिरबाट तान्न थालेँ आमाले पछाडिबाट धकेल्नुभयो स्ट्रेचर उडाउनकै लागि हस्पिटलमा बनेको पक्की सडक जस्तो फन्का लगाएको बाटोमा ख्यारेर ख्यारेर हामी स्ट्रेचर तानिरहेका थियौँ बाको लुलो टाउको कहिले बायाँ अल्किन्थ्यो त कहिले दायाँ म स्ट्रेचर रोक्छु टाउको सिरानका बिचमा थपक्क राखिदिन्छु सु। बाला सुत्दा सिरान नभई हुँदैन रुम नम्बर दुई सय छको ढोका थिएन स्ट्रेचर चुल लुलोभित्र पस्यो कोठा खाली थियो स्ट्रेचर तान्दा तरतरी झरेका पसिना पुस्त मैले एकछिन पूर्वपट्टिको ठुलो र सिसावाल च्यालबाट बाहिर नियाले। च्याल बाहिरको बरन्डामा केही परेवा चुच्चाले पखेटाका का काप कनाइरहेका थिए बरन्डा लामो डोरीमा केही कपडा झुम्डेका थिए ती बिरामीका या त कुरुवाका पर एक दुई तलले घरका छानाभन्दा पर राजमार्गमा एउटाले अर्कोलाई लखेट्दै गाडीहरू कुदिरहेका थिए के ट्वाल्न परेछस् आमाले झस्काइदिनु भयो उठा बेडमा राख बाका आँखा उग्रेका पास बा सिलिङतिर हेरिरहनु भएको थियो सिलिङमा फट्ट पङ्खा घुमिरहेको थियो पंखाले पंखा हम्केको तातो बतासमा आमाका जिङरिङ्ग कपाल बिस्तारै हलिरहेको थियो मरे जुरुक्क बाको काँध उठाए आमाले गोडा बा मुर्चा पर्छुकी झैँ बटारिनु कार्यक्रम श्रुति समेत तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एसिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलेको रेडियो चहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेसापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दुवलखचिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेट्रोडा एफएम र प्रतिध्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुको रेडियो ढोरबारा बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै रेडियो प्यूठान दांग को रेडियो मध्यपश्चिम बोटवाल को तीन आओएफम और बोटवाल एफएम गुलमी को रेडियो रेसुंगा कपिलवस्तु को रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्याण को रेडियो राप्ती जाजरकोट को रेडियो हमारो पाइला दैलेख को ध्रुवतारा एफएम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 अया <Sessly> दुख्यो बा छटपटिनुभयो नमार मलाई कसले मार्न खोजा छ आमाले भन्नुभयो के भनेको होला यस्तो बा फेरि स्ट्रेसरमा पीडाले बाका आँखा फुस्रा भएपछि मेरा एउटा लुला भए यहाँ दुख्न दे आमा बम्किनुभयो यस्तै छ त घरमा अया अया ठस्स हामीले चिच्चाइरहेका बालाई बेड नम्बर तेह्रमा पछाडिदियौँ बाका नाक का पोरा फुले दांत कटकटिए फुस्र आंखा पर्लक् मत पलटिए आंखा एकदम कांतर देखा का थे रसिलार भर अब वहींतर होने पालो मेरे थी बाले सासले के भन्न म टॉयलेट जुबी कि आपत आई लगे आमाले मलाई हेर्नुभयो टोयलेट पचास मिटर पर थियो कुनातिर फनक्क घुमेको बाटोमा बिस मिटर वरै ठस्क थियो म कसरी बाल लतानुलाई त्यहाँसम्म बालाको छँदा बाले मलाई चोरङला समाएर आँगनको डिलमा उभाइदिए जस्तो गर्न म कहाँ सक्छु र यही म मुत्न जान्छु बाले ट्याप्प मेरो दायाँ का हात समात्नु बाको सिरानमाथिको घडीका काँटा सभा तिनमा अडिएका थिए हातमा कागजको थुप्रो बोकेर सेतो र लामो सर्टमा सजिएकी नर्साए कपाल जुरो बनाएकी थिए सेतो ड्रेसमा कति राम्री देखिएकी हो मिलेका परेला पुक्क गाला दाहिने गालाको छेउमा रातो कमिलाको टाउका जस्तो डन्डी फोहोर उसले एकछिन बाला निहाली र सोधि के भयो उहाँलाई आवाज पनि सुरिलो चरा बोले जस्तो ट्वाइलेट जान रे आमाले आँस भरिएका आँखाले उसलाई हेर्नुभयो टोयलेट जानु पर्दैन भन्दै उसले कागजमा बेड नम्बर तेह्र र बाको नाम टिपी बाले खाने गरेका औषधिका नाम टिपी र हिँड्ने बेला फेरि सुरिलो आवाजमा भने कुर्दै गर्नुहोस् गएपछि मैले बिरामी कुराबाट उसको नाम पत्ता लगाएँ उसको नाम पनि कति राम्रो नर्मदा अनि बाको सिरानमाथिको फराकिलो झ्याल बाहिर हेर्दै म टोलाएँ एकैछिनमा एउटा डाक्टर बेडतिर आयो नर्मदा पछि पछि थिएँ उसको हातमा प्लास्टिकको पाइप थियो गुजुल्टो परेको डाक्टर तिस पैँतिस वर्षको देखिन्थ्यो कपाल ठुटा थिए लामो सेतो सर्टको तल्लो गोजीमा आला घुसारेको थियो उसको नाम रहेछ डाक्टर नन्दन अग्लो थियो त्यसैले झुकेर बाको निधार छाम्यो बाले आँखा उगार्नुभयो डाक्टर नन्दनले भन्यो औँला चलाउनुहोस् त बाले हाँस्दै दुबे हातका औँला चलाउनु भयो कुरी कुरी गरे चाहिँ होइन ऊ हाँस्यो खुट्टाका औँला चलाउनुहोस् गोडाका औँलामा कुनै कम्पन भएन दुबे गोडा एकदम शान्त बल गर्नुहोस् उसले जोसमा भन्यो बाले टाउको एताउता हलाउनु ओके ऊ उभियो नर्मदातिर इसारा गर्यो उसले खेरारेर पार्दै फलामका डन्डीमा उभिएको हरियो पर्दा तानिर बेडलाई तिनतिरबाट ढाकिदियो हेल्प गर्नुहोस् आमालाई भने आमा हरियो पर्दाभित्र पस्नुभयो नर्मदा छेउमा उभिए टाउको निहराउँदै केही सोच्न थालेँ मैले हरियो पर्दाको चेपबाट भित्र चियाएँ डाक्टर नन्दनले पाइप तन्काइरहेको थियो हुन्न हुन्न बा बर्बर आउनुभयो कस्तो आमा च्याठिनु भयो भनेको त मान्नुपर्छ खतरा खुत्रुको आवाज आयो बाको स्वासवा बुझ्न सकिनँ के हुँदैछ नर्मदालाई हेरेँ उसले देखेर हाँसी तर केही बोलिनँ म झालतिर फर्केँ बरनामा उफ्रिरहेको परेवा बुर र उड्यो एकछिनमा पसिना पुस्तै डाक्टर नन्दन पर्दा बाहिर आयो नर्मदाले हतपत्त हरियो पर्दा ख्यारेर पार्दै तान्दै कुनातिर ठडाए आमा बेडमुनतिर केही बाँध्दै हुनुहुन्थ्यो मैले निहालेँ बाईको पाइन्टभित्रबाट प्लास्टिकको पाइप बाहिर निस्किएर गोलो प्लास्टिकको थैलोभित्र पसेको थियो आमा त्यही थैलो पलङ मुनतिर बाँध्दै हुनुहुँदो रहेछ टिपाएर मात्र प्लास्टिक खाली गर्नुहोला नर्मदाले भने बाको अनुहार बिग्रियो बलेसी जस्तो पिसाब पाइपभित्रै फनाक घुमेर प्लास्टिकमा तप्कियो बाको बर्बरहाट निस्कियो आङमा मोत्नुहुन्न फेरि करेसामा उतिस आमा बेसमारी कराउनु भयो म करेसाबाट आँटीतिर दबुढेँ भएको पलङ्ग उत्तानो पारेर धोरी हेर्न थालेँ त्यहाँ एउटा छेपारो भिस्रिरहेको थियो एक्कासी कसैको आउँला मेरा ओठमा आइपुगे कति बेला हो ममता दिदी त ता सुटुक मेरो सिरानीहरू बसिसकेन् अलिकति काउकिति लागे चाहिँ भयो बाय। मेरो भाइलाई ज्वरो आयो जस्तो छ ममता दिदी हाँसिन् मैले पनि बिरामी चाहिँ टाउको होला उनले बायाँ हात्केला मेरो निधारमा फिजारिन् तातो निधार चिसो हात मेर पतक पतक मेरो आँखा बन्द भए धेरै बेर मन्त दिदीका हात मेरा उठ छेउछाउ सल्बलाइरहे पटक पटक मेरो नाकबाट निस्केको तातो सास उनको आउँलामा ठोकी रह्यो म निधाएछु हेर त यो कुम्भकण कति निदाको, आमा चिच्चे अनुभव है जात गाई गोरु फर्के कि हेर आमा पनि म निधाएको थाहा पाइहाल्नुहुन्थ्यो दिउँसो सुतेर उठ्दा भने संसार बिरानो लाग्थ्यो एकछिन त्यस्तै लाग्यो ज्यान मर्काउँदै हाई काटेँ र अमौरी खोलातिर उरिएँ तल आमा देखिनु भएन लत्र फेरि कराउनुहुन्थ्यो मुख धोएर जा कस्तो सुँगुर चाहिँ ऱ्याल काटेको किम्बुको तल लत्रिएको हाँकाका पात चपाउँदा चपाउँदै मलाई देखेर पञ्चेको टुवाल्न पर्यो एकछिन मलाई हेर्दै आफ्ना सिंह किम्बूको रूपमा रगडेर घुर र करायो मगर मामा खेतमा घाँस काटिरहेका थिए उनी हत्केलाले पसिना पुस्तै कराए कता हो भान्जा अमौरी खोला बुढो हुनुभएछ त कञ्चट कन्याउँदै हाँसेँ खै के भनेको हो कुन्नी मगुरी सड़क में निस्केज लड़िया में थी खुशीराम चौधरी देखिए खुशीराम लड़िया को गर्दने बस पुरानों शर्ट माटो रंग को भैस धमिल रंग को अन्हार में मैंने सदैं चमकिल मुस्कान नाचि रहो खुशीराम राजा साहेबक रेखदेख में उर्को खुशीराम का बा आमा थे अलि अटेरी थी मैं खुशीराम खुशी, राम खुशी, राम खुशी तर बिचराको ढाडमा धेरैपल्ट राजासाेबले बाँसले हिर्काएका छन् केही थारू भन्थे बेला बेला खुसिराम बहुल आउँछ राति राति राको बालेर कति जान्छ अरे राति त्यसरी हिँडेको थाहा पायो भने राजा साहबले बिहान बेसमारी भएको छन् एकपल्ट त दिनभर हातगोड्डा बाँधेर गोठमा लडाएका थिए अरे चन्द्रेर म खुसिरामको लडिया फर्किन्थ्यो कहाँ जाइथ्यो ढाडु म उसले दाँत देखाउँदै हाँसेर भन्यो बैर टुर जाइटी बैर टिप्ने कुरा सुन्नसाथ मेरो च्यापू एकसाथ रचाएर आयो मैं पछाड़ी फर्क देखे थारूग लस्कर का लस्कर धूलो उड़ा लड़ी आई रख प्रत्येक वर्ष एकपल यो दिन भी आंथ्य बैर टिप्न सारा थारूग कटाशे भागवन पूगो गीत गाते धूलो उड़ा धूल मेरे अनुहार वरीपर भी मड़ाली मगुरे बाटोभंद अल पर खुशीराम माला हे हाँसो <laughs> <laughs> का करे हाँसेको म चिज चाहेँ उसले चक्का रागाको पुट्ठामा हिर्काउँदै करायो हो सहेँ खुसीरामको लडिया अलि पर पुगेर धुलोको भुमरीमा हरायो अलि अगाडि बुढी आइमाई घाँसको भारी बोकेर आइरहेका थिइन् सल तालुमा राखेकी थिइन् त्यसमाथि नाम्लो कपाल जिङरिङ थियो म प्रायः उनलाई भारीमै चेपिएको देख्थेँ उनको पछि थियो भारी बाहिर निस्केका पातमा मुख चोडेको एउटा गाईको बाछु म नजिक पुगेँ उनको कालो पोतो भरिएको अनुहार पसिनाले रुझेको थियो अनुहारबाट पसिना तप्पतप्प धुलाम्मे बाटोमा खसिरहेको थियो मैले उनका पसिना देखेँ उनले मेरो अनुहार उनका सुकेका ओठ चाल लाए उनी जिब्रोले ओठ मलिलो बनाउँदै हाँसिन् पछि पछि आइरहेको बासो पनि टक्क अडियो र आङ झट्कार्यो किन हाँसेका होलान् सबै किन हाँसेका होलान् सबै कटु च्यातिर तुक्दै देखिया छैन बेतोडले दगुरी उनी कताबाट धुलै धुलो भएको कुकुरको छाउरो चुइ चुइँ गर्दै सँगसँगै दगुर्यो म अमौरी खोलाको किनारमा पुगेँ र जमुनाको रुख पछाडि छेडिएँ छाउरु चुइ चुइँ गर्दै पैताला चाट्न आइपुग्यो मुला पछि लाग्छस् त्यसको करङमा लात बजारे चुइँ चुइँ गर्दै द गोर्यो अलि परको चालको ठुटुनेर पुग्यो दायाँ खुट्टा उचाल्यो तुरुक्क लौजा फेरि कुद्यो मैले टाउको निहुराएर जाँगे निहालेँ तर त्यस्तो केही भएको थिएन म भागिरामकातिर लागेँ ऊ रुखमनतिर पङ्खा बुनिरहेको थियो उसले मलाई देख्यो तर पनि वास्ता गरेन बाँसका झिना छेस्कामा हरियो धागो फनक्क घुमाउँदै तनक्क तान्यो म नजिक पुगेँ उसका हात थरथराइरहेका थिए काका चंद्रे देख् मरगेल करा फेरी पंखाम व्यस्त भो एक पी उस धमिला आंखा मतर पर्लक्क फर्काय हाँते बर्बर आय आज फिर काघर खोजा पर्वत घाम पहाड़ी बुगोर फर्क थे अमरीखोला को पुल में बस तल बगे पानी हे रहे एक खोलापारी चंद्री देखिए उसके बाया का में बंचर ओढ़ाक ए कह गाथीस मिच्चाएँ दौरा लीन काट नई सकिन ऊ खोच्या पुल छेवा मैं निहाल्य हाँ हाँ पुलप्टो पर्यो उसको कांधवा खसर बंचरो पुल को फलैक में ठोको काचस् आवाज रुंचे भाई आप अनुहार हेन उस हाँ आप पेट अट्ठ्यार मान्य भेर अनुहार म खोला दगोरे लौजा मेरे नाक रठ को बीच में का मोसो को मोटो जुंगा थी माथि फर्क टुप्पा जेरीजें बटार ठ्याक्क रामीला को रावण जस्त म थुचुक्क बसें धर्त जागे बीच बा च्यात् बल्ल मैं बुझे मंत्री दूँ कि मेरे अनुहार सुमसुमा आके थी ते मैं कई कसई का फोटा में भी जुगा बनाने आंट कर जुगा माला घिनलाग्द डरलाग्द लगना था जो सीर्किरा चाहिए आज तपाईँको फोटो खिच्नुपर्छ आमाले एक बिहानै बाला भन्नुभयो फेरि फोत्त नभाग्नु होला म सुतिरहेको थिएँ करके नजरले बाती रह रहेँ आज बजार चाँडै जानुपर्छ भन्दै चा बाले इष्टकोटका टाँक लगाउनु कस्तो हो आज कति दिनपछि सन्दीपले फोटो खिच्न आउने भएको सबै परिवारको फोटो छैन तपाईँ त झन् छँदै छैन तपाईँको त बा हाँसिरहनुभयो सन्दीपे महिनाको दुई दिनपल्ट मटेरा आइपुग्थ्यो मटेरामा सबैले उसलाई भन्थे सन्दीपे क्यामेराम्यान उसको घर अमरावती थियो बिस वर्ष अघि नागेदेखि नै उसले कमाउन थालेको भनेर धेरैले उसको प्रशंसा गर्थे ऊ गाउँमा आउने थाहा हुने बित्तिकै धेरै मानिस अगुले दिन नै नुहाउँथे र कपडा धुन्थे भोलिपल्ट सन्दीपैले केरा गाडी बाँसघाडी र तोरीबारीमा फोटो खिचिदिन्थ्यो अनि एक डेढ महिनापछि फोटो लिएर आएको थियो उसको रेट थियो एउटा फोटोको पन्ध्र रुपियाँ त्यही भएर होला धेरैले सामूहिक फोटो मात्र खिच्थे फोटो खिच्न पाइने भयौँ भनेर दिदी र म खुसी थिएँ चिसो पानीमा थुरथुर काँप्दै दि र मैले नुहाएँ आमाले मलाई धोएर राखेको सर्ट र जाँगे ल्याइदिनु तोरीको तेलले कपाल स्याप्प बनाइदिनु भयो बाले पनि मसिना दारीजुङ्गा काटेर गाला टल्काउनु दिदी कपाल को कोर्दै थिइन् किन नयाँ लुगा लगा हाँस्दै आए ममता दिदीले परैबाट सोधिन् आज त फोटा खिच्ने मैले नाचे जसरी कम्बर ममता दिदी पिँढीमा आएर पार्वती दिदीको छेउमा बसिन् पार्वती दिदीको कपाल कोरिदिन थालिन् सभा बाह्र बजीतिर टिङ टिङ साइकलको घन्टी बनाउँदै सन्दीपी आयो कोठतिरबाट उसको ज्यानभरि धुलो जमेको थियो काँधमा सानो क्यामेरा थियो कालो रङको उसले आँगनमा साइकल अडायो उसलाई देखेर सबै हाँसे उसले आँटीतिर हेऱ्यो नमस्ते डाक्टर साहब धुलै धुलो भएर आँछौ त कता घुमेर आयो बाले सोध्नुभयो त्यही थारू गाउँतिर गएका थिए बाले आँगनमा झरेर हामी सबैलाई हेर्नुभयो लाज मान्नुभयो कि भर्याङतिर लत्राका घन्टी फुलका आँखा पन्छाउन थाल्नुभयो दिदीले हाँस्दै चिया ल्याइन् चिया पिउँदै सन्दीपले कुरी तिमी पनि कपालको र आमाले ममता दिदीलाई भन्नुभयो नाइ ममता दिदी लजाइन् आमाले गाली गर्नुहुन्छ केही भन्दिनन् पार्वती दिदीले बलजप्ती ममता दिदीको कपाल कोरिदिन् सन्धि पहिले चिया सक्यो अनि क्यामेराको बिर्को खोल्यो पहिला तपाईँ खिच्नुहोस् आमाले बाततिर हेर्नुभयो बालु रुक्क आँगन छेउ खेतको डिलमा बस्नु सन्दीपे क्यामेरा आँखामा टाँसेर घुँडा खुम्छ्याउँदै बस्यो बा दुवै हात घोँडामाथि राखेर तनक्क तन्किनु भयो सन्दीपेले अलिक ठुलो स्वरमा भयो रेडी एक दुई तिन बाले बाहिर निस्केका दुई दाँत माथिलाई उठले छोप्न खोज्नुभयो तर दाँतका टुप्प अलिक त झिलिक्क त्यसपछि बाह्र आमा पछाडि उभिनुभयो अगाडिपट्टि दिदी र म ममता दिदी हामीलाई हेर्दै हाँसिरहेको थिइन् अब आऊ तिमी पनि आमाले उनलाई बोलाउनु ममता दिदी पार्वती दिदीको छेउमा उभिन् फोटो खिचाइ सकियो सन्दीपले कालो खोल खोलभित्र क्यामेरा राख्यो बाले भन्नुभयो दुई दुईवटा निकालिदिनु डेढ महिनापछि सन्दीपले फोटो ल्यायो फोटा त खुब रमाइलो आएछन् फोटा हेरेरै दिन बित्यो दिदीले फोटा ममता दिदीलाई पनि देखाइन् राति मुसुमुसु हाँस्दै फोटा हेर्दै हुनुहुन्थ्यो म छेउमा पुगेँ बा खुसी भएका बेला माग्यो भने जे पनि किनिदिनुहुन्थ्यो स्कुलमा सरको नाडीमा चिम्चिमे घडी देखेपछि मलाई त्यस्तै घडी लाउनु मन थियो बालाई भन्ने मौकै परेको थिएन किन आइस् बाले सोध्नुभयो बा मलाई चिम्चिमे घडी ल्याइदिनु बाले छक्क पर्दै मलाई हेर्नुभयो ल्याइदिनु के त घडी हेर्नै जान्दैनस् बा हाँस्नुभयो जान्ने भएपछि ल्याइदिउँला कहिले एकछिन सोच्दै भन्नुभयो तिन कक्षा पुगेछ भने घडी हेर्न जान्ने हुन्छस् अनि ल्याइदिउँला एहे मैले घडी पाउने भए म खुसीले फुरुङ्ग हुँदै दगुरेँ रातभरि दुई कक्षाको किताब पढिरहेँ भोलिपल्ट स्कुलमै चन्द्रीले थाहा पायो हाम्रो घरमा फोटा छन् उसले मलाई पनि देखाए भन्दै स्कुलबाट फर्काउँदा बाटाभरि घनगन गर्यो घर पुगेपछि मैले चन्द्रीलाई फोटा देखाएँ उसले उज्यालो अनुहार बनाउँदै फोटा हेऱ्यो बेला बेला खित्ता आँस्थ्यो आमाले थाहा पाउनुभएछ कराउनु भयो है फोटा नचला हातका चक्र बस्छन् फेरि फोटाभरि चन्द्री र म अमौरी खोलातिर दगऱ्यो बागिरामले पिर्छ भनेर चन्द्रे पुलिर गएन ओरै अमौरी खोलाको डिलमा बसेर टोलायो मेरा बाले त कहिले फोटो खिचिदिएनन् चन्द्रले रुना रुला चाहिँ गर्यो मलाई त बाले तिन कक्षा पास भएपछि चिम्चिमे घडी पनि ल्याइदिन्छु भन्नुभएको छ लौ चन्द्र त मेरो कुरा सुनेर हाँसला भनेको त झन्पिल फिल भयो त्यस दिन उसले आफ्नो सुकेको दायाँबाट हेरिरह्यो र भन्यो मलाई त बाले, बाले, बाले माया नै गर्दैनन् बाले सुई नलाइदिएर त हो यस्तो भएको उसको स्कुलको नाम थियो चन्द्रकुमार लामिछाने तर उस सबैको चन्द्रे एकपल्ट अमौरी खोलामा भ्यागुती दाई भन्दा निधारमा साँच्चेकै चन्द्रमा बोकेर आयो निधारको देवीपट्टि खुर्पे चन्द्रमा चन्द्रलाई कहिले लाग्दैन थियो आफ्नै आमा पनि थिए चन्द्रलाई माया गर्ने दाई सात कक्षामा पढ्दा पढ्दै घरबाट भागेछन् बाउले गर्व गर्थे मेरो छोरो सात किलासमा पढ्छ भागेपछि धेरै खोजे भेटिए पछि दाईले चिठी पठाए म बम्बई छु भनेर कहाँ छ बम्बई मैले सोधेको थिएँ बम्बई नेपालगञ्जभन्दा पनि पर पर्छ चन्द्रीले भनेको थियो चन्द्रे दाईको चिठी गोजीमा हालेर हिँड्थ्यो बेला बेला पढे चाहिँ गर्थ्यो एक दिन झरीमा रुजदा चिठी डल्लो परेर च्याथियो मुर्दार त्यहाँ ठेगाना थियो भन्दै बाबुले चन्द्रको हात बाँधेर पिटेका थिए त्यस दिनदेखि त चन्द्रे सबैसँग न्यु खोज्ने भएको थियो एकपल्ट मसित पनि न्यु खोज्यो उसले लङ्गाडा मसित न्यु खोजस् मैले उसलाई धकेरिदिएँ चंद्र को नाक फुल्य नाक का पोरा तल मत माथि तलान मेरे उसले मेरो नीलो मा जोड़ ने झटका दिए शर्ट का मथिला तीनवा टाक भुई झर धूलो में हराए वृष ने मेरा आंखा बंद भे मेरे दाया हाथ को बलि मुक्का उसको नाक में उसको अनुहार घोपिंदा जिंगरिंग कपाल थर्तराए कपाल को, को बीच में एक मोटो टुप्पी भी हलि जमुनाको रुखमनतिर धेरै बेर चन्द्र यसरी नै उभिरह्यो हल्लिएन न त ऊ रोयो न त उसले गाली गर्यो चोक्राइरह्यो खोलामा भ्यागुता आम फाल्यो छप्लक्क उसले धेरै बेर च्यास्या गरिरह्यो उसले यस्तो हाल देख्दा मलाई नै रौँ रौँ लाग्यो चन्द्रे मैले बोलाएँ उसले टाउको उठायो होलीको पिचकारीले छेपेझै उसको अनुहार रक्ताम्बी थियो रगतका धार सर्टसम्म झलेका थिए चन्द्री चिच्च्यायो नाथ्री फुट्यो त्यसपछि चन्द्रे धेरै दिनसम्म मसितो बोलेन बाले नेपालगञ्जबाट ल्याएको अङ्गुर चोरेर दिएपछि बल्ल बोल्यो उसको जाँगे कहिले कम्बर माडिँदैन थियो त्यसैले जहिले पनि ऊ दायाँ हातले जाँगे अट्ठाइरहन्थ्यो यसै कारण प्रायः झगडा पर्दा ऊ पिटिन्थ्यो ऊ जब मुक्का आन्थ्यो स्वात्त जाँगे तल खस्थ्यो उसको थरथर थ थर थर थर त हलिएको देखेर सबै हाँस्थे त्यसैले ऊ मुक्का आन्न डराउँथ्यो धेरैपल्ट उसको नाथी फुटिसकेको थियो चन्द्रीले बिस्तारै लड्न छाड्यो कोही न्यु खोज्न आयो भने पनि भाग थियो स्कुलमा कतिले उसलाई लुत्ते कुकुर भनेर जिस्काउन थाले जति गाले गरे पनि चन्द्री नसुने गर्थ्यो ऊ आफूले गाली खाएको कुरा घरबाट आफ्ना बाला भन्न सक्दैन बाले उल्टै भएको मटेरा खरीफाटा स्कूल जाने जैसे अमरावतीगे तर्सिथ्य डरलात राक्षस जस्तों केटो थी तीन टावके टाउ को अर को भाग लंो रूल भाग हमी सब उस तीन टावक बनो हमी संगे पढ़ जैसे हमें रोटी रंप का अचार फोस खाइंथ नया कापी खोसदिंथ हर एक दिन हमी तर्स स्कूल जान रही फर्कंथ एक दिन अचम भो हाफ टाइमको बेला तिन टाउकेले चन्द्रको रोटी के खोसेको थियो चन्द्रे करा आयो आइज कक फाइट लडाउँ तर म डराएँ आज फेरि चन्द्रको नाथ्री फुट्छ भनेर तिन टाउके चन्द्रेभन्दा धेरै जेठो थियो पढाइमा लद्दु तिन टाउकेले चन्द्रलाई घिसार्दै चौरमा पुर्यायो झगडा देखेर धेरै विद्यार्थी हल्ला गर्दै आए म चन्द्रेका कापी समाएर उभिएँ चन्द्रे नलड मैले रुन्चे भने चन्द्रेले सुनेन पछि पुछेर तिन टाउकेलाई तिखा आँखा युद्ध सुरु भयो चन्द्रले दुवै हात पछाडि लगेर दायाँ गोडालाई माथि तान्यो यसरी उभिँदा त चन्द्रको कट्टु खसेन ऊ दायाँगोडा बायाँगोडामा ढलपलाउँदै अडियो तिन टाउकेले पनि त्यस्तै गर्यो दुबईको अनुहार रातो भयो एक्कासी चन्द्र बायाँगोडाको बलमा उफ्रियो तिन टाउकेको छातीमा घोडा बजारियो तिन टाउकेले सोच्नै पाएन डङरङ्गे पछारियो मरे आमा टाउके चिच्चायो भुइँमा छरिएका इँटाका टुक्रामा उसको ढाड बजारियो उठ्नै सकेन जित्यो चन्द्रेले सारा मटेराका विद्यार्थीले ताली बजाए चन्द्रे मुसुक्क आँस्यो झगडा गरेको थाहा पाएर सरहरू लट्ठी लिएर आइरहेका रहेछन् सबै विद्यार्थी हल्ला गर्दै दगुरे चन्द्र म स्कुलको गेट बाहिर दगुर्यो बाटोमा मैले भने तँ त कस्तो बलियो एउटा खुट्टाको सुक्या त उसले मक्ख पर्दै बायाँगोडा फनक्क गुमायो त्यसको बल त यो खुट्टामा सर्या त्यस दिन चन्द्रेर म मा बेसमारी खुसी थिएँ अबेरसम्म अमौरी खोलामा डाई भानिरह्यौँ चन्द्रका बाउले थाहा उनले खोलामै आएर चन्द्रेलाई भकुरे किन लड्छस् त भनेको मान्दैनस् पाजी गाई गोरु लिन आएका गोठालाहरूले खोलाको डिलडिलबाट हेरिरहेका थिए त्यहाँ भागिराम पनि थियो चन्द्रे खोलाबाट फुत्त निस्क्यो र जागे समाएर दगुर्यो मैले खोलामाथि उक्लेर हेरेँ चन्द्रे आँसु पुस्दै दगुरी रहेको थियो म पनि साँझ पक्क डराउँदै घर पुगेँ त आज स्कुलबाट भागेको होस् बाले सोध्नु हो दिदीले सुनाइसकेछ नि म चुप रहेँ यसरी फेरि भागिस् भने घडी ल्याइदिन बुझिस् मैले टाउको हल्लाएँ भोलिपल्टदेखि स्कुल जाँदा र फर्काँदा चन्द्र र म दिदीहरूसँगै हुन थाल्यो तिन टाउकेले सधैँ निय खोज्थ्यो दिदीहरूले लड्न दिएनन् सरहरूले पनि दुवैलाई पिटेका थिए चन्द्र सधैँ डराए डराए जस्तो देखिन्थ्यो एकपल्ट स्कुलबाट घर फर्किरहँदा चन्द्रीले मेरा कानमा सुटुक का भन्यो दाहिँलाई भेट्न एक म बम्बई भाग्छु श्रुति सम्वेकमा अहिले हामीले सुनेको भाषण बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क बक्स नम्बर 6469 चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति हवस्त अर्को साता कर्णाली ब्लूजको चौथो श्रृङ्खला लिएर आउनेछौं सा। त्यसअघि शुक्रबारको श्रृङ्खलामा रूपनारायण सिंहको उपन्यास भ्रमरको बाछा हुनेछ आजका लागि प्राविधिक साथी दिने सिरोला र म अचु घिमिरे विदा चाहन्छौ शुभरात्री